रेडियो नेपाल र भारतका उच्च सरकारी अधिकारीहरू दुवै मुलुक बीच विद्यमान समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गर्न सहमत भएका छन् दुवै मुलुकका विदेश मन्त्रीको नेतृत्वमा आज काठमाडौँमा सम्पन्न उच्च पदस्थ सरकारी अधिकारीहरू सम्मिलित द्विपक्षीय वार्तामा डुबान व्यापार वाणिज्य लगायत क्षेत्रका समस्या निराकरण गर्ने सहमति भएको हो सौहार्दपूर्ण वातावरणमा भएको वार्तामा पारस्परिक हित र चासोका सबै विषयमा विचार विमर्श भएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्चुन बहादुर थापाले शान्ति तथा प्रजातान्त्रिक प्रक्रिया र आसन संविधान सभाको निर्वाचनबारे छलफल भएको बताउनु नेपालमा उत्पादित सामग्रीमा भारत ने लगे अतिरिक्त भंसार महसूल को प्रावधान अंत्य करने तथा निर्यात प्रवर्धन को सब बाधा हटाउन दुबई मूल का वाणिज्य सचिव नेतृत्व को संयुक्त समिति ने आवश्यक कार्य सहमति जानकारी पनी प्रवक्ता था भारतीय सहयोग त्रिभुवन अंतरराष्ट्रीय विमान को सुदृढ़ीकरण करने प्रस्ताव अदालत में विचाराधीन रहप टिप्पणी अस्वीकार करते वहां भारत ने आफ आप भूमि में अद्यागमन कार्य कार्यालय स्थापना गर्न चाहेको प्रश्न पार्नुभयो गत महिना सम्पन्न नेपाल भारतीय गृह सचिव स्तरीय बैठकमा सीमा क्षेत्रमा अध्यागमन कार्यालय खोल्न भएको सहमतिबारे थप प्रस्ट्याउँदै प्रवक्ता थापाले भन्नुभयो काभ्रेको पनौतीमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने विषयमा सामान्य छलफल भएको जानकारी दिँदै दुवै देशले त्यस सम्बन्धी कानुनी प्रक्रिया पुरा गरि नसकेकोले त्यसले औपचारिकता नपाएको बताउनुभयो भारतले आगामी संविधान सभा निर्वाचनको लागि सात सय चौसठीवटा गाडी सहयोग गर्ने भएको छ नेपाल भ्रमणको क्रममा रहेका भारतीय विदेश सलमान खुर्सिद र मन्त्री अध्यक्ष खिलोराज रेग्मीको उपस्थितिमा आज सिंह दरबारमा अर्थ सचिव सुवेदी र नेपालका लागि भारतीय राजा जयन्त प्रसादले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् मन्त्री अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार भारतीय निर्वाचन प्रयोजनको लागि सुरक्षा निकायलाई सात र निर्वाचन आयोगलाई अडचालिसवटा गराउने उपलब गराउनेछ यसबीच नेपाल भ्रमणको क्रममा रहेका भारतीय विदेश मन्त्री सलमान खुर्सिदले नेपालमा हुने भनेको आगामी संविधान सभाको चुनावमा सक्दो सहयोग गर्न भारत तयार रहेको बताउनु भएको छ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटोलाले सरकारले आउँदो बजेटमा सड़क सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ सड़क सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सिटोलाले त्यसलाई सरकारले बजेट मार्फत नै सम्बोधन गर्न लागेको जानकारी दिनुभयो सहज यात्रा गर्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो अटो पत्रकार संघले गरेको तीन महिने सड़क सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल यात्रा कार्यक्रममा सहभागी हुने टोलीको विदा गर्दै सचिव सिटोलाले सरकारले घोषणा गरेको सडकको सुरक्षा सम्बन्धी दश वर्ष कार्ययोजना सफल बनाउन सबैलाई आग्रह गर्नुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमावी र मधेस केन्द्र दलले संविधान सभाको निर्वाचन नचाहेको आरोप लगाउनु भएको छ आज कैलालीको अतरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले निर्वाचनको लागि एमाले चुनावी अभियानमा गाउँ बताउँदै कंग्रेस एमावधि र अन्य दल अझै गाउँ पछि नसकेको अवस्थाले निर्वाचन नहुन दिने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्नुभयो वहाँले भन्नुभयो निर्वाचन गराउन नसके त्यसपछि बने सरकारले निर्वाचन गराउने प्रत्याभूति छैन चितवनको बजार क्षेत्रका सर्वसाधारणले डेङ्गु रोगको बारेमा चासो नदिने गरेको पाइएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सोमबारदेखि सुरु गरेको डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्भा र पिउपा नष्ट गर्ने अभियानका क्रममा यस्तो पाइएको हो कतिपयले जानकारी पाएर पनि सचेतना नअपनाइएको पाइएको छ भने कतिपयले जानकारी पाएर पनि चासो नदिने गरेको पाइएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो अभियानका क्रममा बजार क्षेत्रमा डेङ्गु फैलाउने लामखुट्टे प्रशस्त मात्रामा पाएपछि जोखिम बढेको छ चितवन डेङ्गुको जोखिम जिल्ला भएकाले अभियानको रूपमा भोलिसम्म अनुगमन जारी रहनेछ आज जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हर सिंह टोलीले अनुगमन गरेको थियो सम्पूर्ण तथ्याङ्क सङ्कलन गरेपछि एक हप्ता एकिन जानकारी दिने कार्यालय जनाएको छ सोनसादीको भाव बढेको छ तोलामा सात सय पचास रुपियाँले बढेर उनापचास हजार पचास रुपियाँ कारोबार भएको नेपाल सोनसादी व्यवसाय महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव चालिस डलरले बढेर प्रतिवंश सा बाह्र सय साठी डलर पुगेकाले पुगे नेपाली बजार पनि प्रभावित भएको हो यस्तै चाँदी पनि पन्ध्र रुपियाँले बढेर तोलाको आठ सय पुगेको छ पाकिस्तानको सुरक्षा व्यवस्था फितलो र सरकारको लापरवाहीको कारण नै अलकायदा प्रमुख ओसामा बिन लादेन दशकौंसम्म पाकिस्तानमा रहन सफल भएको तथ्याङ्क बाहिर आएको छ सा। अल सार्वजनिक गरेको तथ्याङ्क अनुसार लादेन सन् दुई हजार अफगानिस्तानबाट भागेपछि पाकिस्तानमा रहँदै आएको जनाइएको छ सन् दुई हजार दुईको गर्मीयाममा पाकिस्तान, गर्मी पाकिस्तान पुगेका लादेन सन् दुई हजार पाँचमा दक्षिणी बजिरिस्तान बाझोडो पेसावर स्थाव हरिपुर हुँदै एबोटावाद पुगेको उल्लेख गरिएको छ पाकिस्तानमा रहँदा लादेन अलकायदाका कार्यकर्ताको गतिविधिको निगरानी राख्दै आएको अमेरिकाले लादिन पाकिस्तानमा हुन सक्ने आशंका गर्दै पाकिस्तान सरकारलाई औपचारिकता निभाउन पाकिस्तान सरकारलाई सरका जानकारी गराएको रिपोर्टमा उल्लेख गरिएको छ र क्रिकेट श्रङ्खलामा भारत र श्रीलंका भिड्दैछन् खेल्ने पाली समय अनुसार बेलुका सोबा सात बजे टनिडारको क्वीन्स पार्क ओपल मैदानमा हुनेछ आजको खेलले फाइनल पुग्ने टोलीको टुङ्ग लगाउने भएकाले भारतका लागि यो खेल जित्ने पर्ने दबाव छ श्रीलंका र वेस्ट इण्डिजको सम्म नौ अङ्क भए पनि रन डेट राम्रो भएकाले श्रीलङ्काको फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ सोमबार राते वेस्ट इण्डिजलाई उनाचालिस रन हराउँदै श्रीलंकाले नौ अङ्क बटुलेको हो भारतको भने पाँच अङ्क भारतले फाइनल प्रवेशको लागि बोनस अङ्कसहित आजको खेल जित्नुपर्ने हौस् त पुरानो चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार